सरकारमा आइएको छ अल्पमतको सरकार छ कुनै पनि बखत ढल्न सक्छ यसको आयु निश्चित छैन म सोच्थेँ यस्तो सरकारमा रहँदा केही कुरा गरौँ जसले गर्दा कम्युनिस्टहरूले सरकारमा गएर यो कुरा गरे भनेर मानिसले लामो समयसम्म मा सम्झिरहन् यस्तै कुरा मनमा खेलिरहेको थियो अर्थसचिव रामविनोद भट्टराईले मेरो च्याम्बरमा छिरेर मन्त्रीज्यू बजेटका विषयमा के गर्ने भनी सोधेँ मैले कुनै जवाफ नदिई उनीतिर हेरिरहेको थिएँ उनले कुरा थप्दै गए यो अध्यादेश बजेट छ यसैलाई निरन्तरता दिउँ एमालेको सोच बमोजिम बजेट ल्याउन अहिले समय पनि छैन आर्थिक वर्षको बीचको यस बेला नयाँ बजेट ल्याउनु राम्रो पनि देखिँदैन र यस्तो कुरा गर्नु राम्रो पनि हुँदैन प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र र मन्त्रीज्यूको निर्वाचन क्षेत्रका लागि म दस पन्ध्र करोड रुपियाँ खोज्छु दुई चारवटा कार्यक्रम थपौँ र महेश आचार्यले प्रस्तुत गरेकै बजेटलाई निरन्तरता दिउँ उनले आफ्ना सबै कुरा एकैसाथ भने सोचेर एक दुई दिनमा जवाफ दिन्छु मैले भने मेरो मनमा कुरा खेल्न थाल्यो यदि अर्थ सचिवले भने जस्तो गर्न थाले भने त दुई हजार असार असारसम्म केही नहुने भयो र काङ्ग्रेस सरकारका पालामा महेश आचार्यले ल्याएकै बजेटले निरन्तरता पाउने भयो कतै यही बीचमा सरकार ढल्यो भने त केही नगरी विदा हुनुपर्छ होइन कुनै हालतमा पनि यस्तो गर्नुहुँदैन बजेट पुनर्लेखन गर्नुपर्छ एमालेको सरकारको पहिचान दिने केही कुरा र नयाँ कार्यक्रमको सुरुवात गर्नैपर्छ भन्ने कुरा मेरो मनले अठोट गर्यो अब म के गर्न सकिन्छ भन्ने कुरा सोच्न थालेँ गाउँको विकास नगरी देश समृद्ध हुँदैन नेपालको उन्नति र समृद्धि भनेको कृषि क्षेत्रको विकास कृषकको जीवनमा सुधार र गाउँको जीवनमा परिवर्तन हो भन्ने मेरो पुरानै मान्यता हो दुई हजार अडचालिस सालदेखि दुई हजार पचास सालसम्म संसदको मञ्चमा यस विषयमा मैले धेरै पटक बोलिसकेको थिएँ त्यस अवधिमा मैले संसदमा विभिन्न प्रस्तावसमेत पेश गरेको थिएँ गाउँलाई नै आधार बनाई केही नयाँ कुरा ल्याउनुपर्छ भन्नेतर्फ म सोच्न थालेँ मेरो दिमागमा एउटा कुरा आयो नेपालमा भएका झन्डै चार हजार गाउँ विकास समितिका जनताले निर्वाचित गरेका जनप्रतिनिधि छन् यी जननिर्वाचित प्रतिनिधिहरूसँग गाउँको सोजो सम्पर्क छ तर यिनीहरू साधन स्रोत विहीन छन् अझ कति गाविसले त साधन स्रोत नहुदा कार्यले संचालन समेत गर्न नसकेको मलाई थाहा थियो यिनीहरूलाई केही साधन उपलब्ध गराएर विकास निर्माणका काममा संलग्न गराउन सकेमा यसले देशमा नयाँ तरङ्ग ल्याउँछ र विकासको नयाँ आयाम खुल्छ भन्ने लाग्यो यद्यपि त्यसबेला अधिकांश गाविसमा नेपाली काङ्ग्रेसको बहुमत थियो मैले योजना बनाउँदा समस्या पर्ने देखिनँ यदि मैले यी गाविसले आफ्नो गाविस अन्तर्गतको सानातिना विकास कार्य गर्न रकम उपलब्ध गराउन सके र यिनीहरूले जनसहभागिता जुटाउँदै विकासका कार्य सञ्चालन गर्न सकेँ भने विकासको लहर आउन सक्छ भन्ने लाग्यो मैले यसै पटकदेखि नेपालका प्रत्येक गाविसले पाँच लाख रुपियाँ दिन्छु भन्ने अठोट गरेँ यसका निम्ति एउटा समस्या देखा पर्यो चार हजार विभाजन त्यति वैज्ञानिक छैन क्षेत्रफलका दृष्टिले कुनै ठुला छन् कुनै साना छन् कुनैमा चार हजारभन्दा बढी जनसङ्ख्या छैन कुनैमा दस हजारभन्दा बढी जनसङ्ख्या छ कोही यातायातको हिसाबले सुगम ठाउँमा छन् भने अधिकांश दुर्गममा छन् कतिको आफ्नै स्रोत साधन छ भने कतिको कार्यले सञ्चालन गर्ने सम्मको स्रोत छैन विभिन्न कोणबाट हेर्दा गाविसमा विविधता देखिन्छ गाविसहरूलाई अनुदान सहयोग दिँदा विविधतालाई ध्यानमा दिए रकम दिनु वैज्ञानिक हुन्छ त्यसो गर्न अध्ययन अनुसन्धान गर्नुपर्छ तर मसँग समय थिएन अध्ययन गरी त्यसको प्रतिवेदन अनुरूप प्रत्येक गाविसलाई रकम विनियोजन गर्दा समय लाग्ने र यसपालिको बजेटमा समावेश गर्न नसकिने भयो मेरो मनमा यसैपालिदेखि नयाँ सन्देश दिनुपर्छ भन्ने थियो त्यसरी मैले यी सबै कुरा पछि सोचौँला अहिले न्यूनतम रूपमा सबै गाविसले पाउने गरी पाँच पाँच लाख बनाऊ पछि अध्ययनको आधारमा कुन गाविसलाई कति रकम थप्ने भन्ने निर्णय गरौँला भन्ने सोच बनाएँ यो समस्या पनि हल भयो प्रत्येक गाविसलाई विकासका कार्यक्रम सुरु गर्न अब वर्षमा पाँच लाख विकास अनुदान दिने जुन आगामी वर्ष पाउने रकमका रूपमा समेत रहने र थप अध्ययनअनुसार दिने सोच बनाए एक दिन मन्त्री निवासमा बिहानको चिया खाँदै बसेको थिएँ मेरो दिमागमा यो अभियानको नाउँ आफ्नो गाउँ आफै बनाउ राख्नुपर्छ भन्ने विचार आयो निर्वाचित पदाधिकारीहरूको पहलमा स्थानीय जनताको सहभागितामा विकासका कार्यक्रम सञ्चालन गर्ने हुँदा नामैले जनताको सहभागिता जनाउने त्यो नाम राख्दा राम्रो हुन्छ भन्ने मलाई लाग्यो त्यसपछि यो कुरा महासचिव तथा उपप्रधानमन्त्री माधव कुमार नेपाललाई सुनाउनु पर्यो र उहाँको अनुमति लिनु पर्यो भन्ने सोचेर भेट्नका लागि फोन गरे उहाँले हुन्छ अहिले नै आउनुभयो हुन्छ भन्नुभयो मेरो निवासको छेउमैमा रहेको उहाँको निवासमा पुगिहाले मेरो सोचका सबै कुरा बताउँदै एमाले सरकारमा आएको छ भन्ने अनुभूति दिने सोचले त्यो कार्यक्रम ल्याउन तपाईँको अनुमति लिन आएको हुँ भने उहाँले यो कार्यक्रम मनपराउनु भएन यति ठुलो रकम दिँदा यसले भ्रष्टाचार बढाउँछ भन्नुभयो मैले उहाँलाई सम्झाउन धेरै प्रयत्न गरे पनि उहाँको चित्त बुझाउन सकिनँ र खिन्न भएर त्यहाँबाट फर्केँ तर मलाई यो कार्यक्रम छोड्नु हुँदैन ल्याउनु पर्छ भन्ने लागिरहेको थियो अब एक पटक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीले भेटेर यो कुरा राख्छु भनेर रा बालुवाटार गएँ उहाँलाई आफ्नो गाउँ आफै बनाउ कार्यक्रमबारे सविस्तार बताएँ उहाँले जिब्रो काट्दै चार हजार यति धेरै दुई अर्ब रुपियाँ कहाँबाट ल्याउँछस् भन्नुभयो उहाँबाट पनि समर्थन पाउन सकिनँ उहाँहरू दुवैको अनुमति नपाए बजेटमा यो कार्यक्रम ल्याउन सक्ने कुरा भएन नेताहरूले स्वीकृति नदी ठूलो कार्यक्रम ल्याउन सकिन्न त्यसपछि अब के गर्ने भन्ने कुरा मनमा खेलिरह्यो मेरो मनमा भने यो कार्यक्रम आउनै पर्छ भन्ने लागिरहेको थियो तर कसरी ल्याउने भन्ने बाटो देखिरहेको थिएन सबैलाई भन्न सक्ने अवस्था पनि थिएन तर सरकारमा सामेल भएका र नभएका आफ्नो पार्टी नेताहरूसँग त कुरा गर्न सकिन्छ भन्ने विचारले आफ्नो मनले खाएका नेताहरूसँग कुरा सुरु गरे उहाँहरूलाई यो कार्यक्रम ल्याउनै पर्छ भन्ने मेरो मान्यता छ तर अध्यक्ष र महासचिवबाट अनुमति पाउन सकिन उहाँहरूको अनुमति नपाउँदासम्म बजेटमा राख्न सकिन्न भनेर कुरा राख्थे यसै क्रममा पार्टीका केन्द्रीय सदस्य केशव बराल हाल mm -hmm. स्थायी कमिटी सदस्य भेटिनु भयो उहाँले मेरो कुरा सुनाए त्यो कुरा सुन्नासाथ अति नै उत्साहित हुँदै उहाँले भन्नुभयो तपाईँ कार्यक्रम बनाउनुहोस् अध्यक्ष प्रधानमन्त्री र महासचिव उप समर्थन जुटाउने काम मेरो भयो त्यसपछि केन्द्रीय कमिटी सदस्य गुरू बराललाई पनि यो कुरा सुनाए उहाँले पनि समर्थन जनाउँदै अध्यक्ष र महासचिवबाट समर्थन ल्याउने कुरामा हामी लाग्छौँ भने मेरो हौसला बढाउनु उहाँहरूले प्रधानमन्त्री अध्यक्ष र उप प्रधानमन्त्री महासचिवसँग कुरा गर्नुभएछ त्यसपछि प्रधानमन्त्री र उप प्रधानमन्त्रीसँग कार्यक्रमको बारेमा मेरो लामो कुरा भयो उहाँहरू आफ्नो गाउँ आफै बनाउ कार्यक्रम बजेटमा राख्न निर्देशन दिनुभयो आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम मेरो सोच र अवधारणा हो यसलाई जीवनको उज्यालोमा ल्याउन बजेटमा समावेश गराउनमा केशव बडाल र गुरु बरालले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ यो कुरा मैले दुई हजार सालतिर छलफल साप्ताहिकलाई दिएको अन्तर्वार्तामा सविस्तार उल्लेख गरेको छु पार्टीबाट अनुमति पाएपछि यस कार्यक्रमलाई बजेटमा समावेश गर्ने गरी म अघि बढेँ बजेट निर्माणमा अर्थ मन्त्रालयको अर्थसचिव लगायतका जिम्मेवार पदाधिकारीहरूको सहयोग हुने नै भयो एमाले सरकारको पहिलो बजेट निर्माणमा विशेष सहयोग गर्नमा आर्थिक सल्लाहकार डाक्टर गोविन्दबहादुर थापा केशवाचार्यीराज खनाल डाक्टर युवराज खतिवडा डाक्टर मङ्गलसिद्धि मानन्दर पुष्पराज राजकर्णिकार क्रमेशमाल गुरुन्यौपाने भीम नेउपाने गणेश श्रेष्ठ लगायतका साथीहरूले निकै ठुलो सहयोग गर्नुभएको थियो साँच्चै भन्यो भने पहिलो बजेट निर्माण गर्दाको बखतको यो टोलीले आर्थिक क्षेत्रको नीति निर्माणमा सहयोग गरिरहेको छ एमाले सरकारमा हुँदा होस् वा सरकार बाहिर हुँदा पार्टीको आर्थिक सोच बनाउन उहाँहरूको अमूल्य सहयोग सधैँ प्राप्त भइरहेको छ आर्थिक फाँटमा नेपाल कम्युनिस्ट पार्टी एमालेको सुस्पष्ट सोच निर्माणमा यो टिमको सहयोग नभई सम्भव हुँदैनथ्यो उहाँहरूको सहयोगलाई सधैँ उच्च मूल्याङ्कनका साथ सम्झिरहन्छु दुई हजार एकाउन्न सालमा बजेट बनाउँदा बिपी कोरेलाकी छोरी चेतनाका पति प्रवीण दीक्षित पनि आर्थिक सल्लाहकारको रूपमा अर्थ मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो उहाँ अमेरिकी सरकारको स्थायी कर्मचारी रहेकै अवस्थामा अर्थ मन्त्रालयमा सहयोग गर्ने भनेर महेश आचार्यसँग आउनुभएको रहेछ काङ्ग्रेसको सरकार गई एमालेको सरकार आउँदा उहाँलाई अप्ठ्यारो लागेको रहेछ मैले विदा पाऊ भन्नुभयो मैले होइन तपाईँ बस्नुहोस् तपाईँ पनि सहयोग गर्नुहोस् भने मैले प्रस्तुत गरेको पहिलो बजेटको अङ्ग्रेजी अनुवाद गर्नुभयो यो काम सम्पन्न भएपछि उहाँ मेरो कार्यकक्षमा आएर अब म अमेरिका फर्कन लागे मलाई विदा दिनुहोस् भन्नुभयो मैले तपाईँ नजानुस् हामीलाई पनि सहयोग गर्नुहोस् तपाईँलाई काम गर्ने अनुकूल वातावरण म बनाइदिन्छु भने उहाँले फर्कने निर्णय गरिसकेकाले जान्छु भनी विदा हुनुभयो त्यस्तै बजेट तर्जुमा गर्ने सम्बन्धमा भएको अर्को सन्दर्भमा पनि यहाँ उल्लेख गर्न चाहन्छु त्यसबेला अमेरिकी सहयोग नियोग युएसएडको काठमाडौँ स्थित कार्यालयमा निलकोहिन नाम गरेका एक अमेरिकी अधिकारी थिए महेश आचार्यको कार्यकालमा अर्थ मन्त्रालयमा उनको निकै पहुँच बढेको थियो उनी एकदिन मेरो कार्यकक्षमा आइ तपाईँ बजेट बनाउँदै हुनुहुन्छ यसमा हामी तपाईँलाई सहयोग गर्न चाहन्छौँ तपाईँलाई कस्तो विज्ञ मनपर्छ हार्वर्ड विश्वविद्यालयका प्राध्यापकलाई झिकाइदिउँ वा अरू कस्तो विज्ञ मनपर्छ भन्नुहोस् हामी सहयोग गर्छौँ भने मैले भने धन्यवाद म सबैको राय बुझ्न चाहन्छु म खुल्ला छु मैले अहिलेसम्म भएका सबै अर्थमन्त्रीलाई बोलाएर राय सुझाव लिइरहेको छु तर बजेट निर्माण त हामी आफै गर्छौँ हाम्रो संविधानले बजेटलाई अत्यन्त पवित्र गोप्य दस्तावेज मान्छ यो प्रतिनिधि सभाको सम्पत्ति हो प्रतिनिधि सभाले थाहा पाउनु अघि कसैले थाहा पाउनु हुँदैन यस्तो संविधानिक व्यवस्था छ अनि निल कोहिनले भने पहिले त बजेट निर्माण गर्दा हामीसँग सहयोग मागिन्थ्यो हामीले सहयोग गर्थ्यौँ हाम्रा धेरै सुझाव सरकारले मान्थ्यो भने तपाईँ त कुनै सम्पर्क गरिरहनु भएको छैन भन्ने गुनासो गरे तपाईँहरूका राम्रा सुझाव म ग्रहण गरिहाल्छु बजेट भनेको हामी आफै बनाउँछौँ हामीसँग ज्ञान र अनुभव भएका राम्रा विशेषज्ञहरू पनि हुनुहुन्छ मैले यति भनेपछि उनी फर्किए त्यसपछि उनी मसँग टाढिँदै गए पछि सुने उनी त अमेरिका फर्केछन् बजेटमा आफ्नो गाउँ आफै बनाउ कार्यक्रम राख्ने प्रत्येक गाविसलाई पाँच लाख रुपियाँ विकास अनुदान दिने र यो रकम जनताको सहभागितामा गाविस आफैले योजना बनाएर विकास निर्माण कार्यमा खर्च गर्नुपर्ने कुरा राखे मन्त्रालयमा कसैले प्रतिवाद वा समर्थन गर्ने कुरा भएन बजेट सार्वजनिक गर्नुभन्दा एक दिन अघिदेखि अर्थमन्त्रीसहित अर्थसचिव र अर्थ कर्मचारी अर्थ बस्ने चरण हुन्छ गोपनीयता भङ्ग नहोस् भनेर त्यस्तो चरण बसालिएको हुन्छ राति अर्थसचिव रामविनोद आएर यो आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमका लागि गाविसलाई 5 लाख रुपियाँ दिन नपुग्ने भयो घटाउनु पर्ने भयो चार लाख मात्र पुग्ने भयो भन्नुभयो मैले पाँच लाख पुग्दैन भने चार लाख नै लेख्नुहोस् न त भने फेरि राति दुई बजे डाक्टर डिल्लीराज खनालाई आएर प्रत्येक गाविसलाई चार लाख रकम पनि नपुग्ने भयो यसलाई तिन लाख बनाऊ भन्नुभयो मैले लौ त यो छ महिनाका लागि तिन लाख राख्नुहोस् भने यसरी गाविसका लागि तयार गरिएको रकम पाँच लाखबाट तिन लाखमा झऱ्यो त्यस वर्षको छ महिनाका लागि तीन लाख राखियो दुई हजार एकाउन्न पुसमा पेस भएको बजेटमा यो रकम तीन लाख थियो भने दुई को बाहन्नको असारमा पेस भएको बजेटमा मैले त्यसलाई पाँच लाख बनाए। प्रत्येक गाविसमा जाने 5 लाख रकम अझैसम्म कायमै छ दुई हजार एकाउन्न पुस चौध गति मैले पहिलोपटक प्रतिनिधिसभामा बजेट पेश गरेँ हाम्रो बजेटमा दुईवटा प्रतिक्रिया आएका थिए काङ्ग्रेस र राप्रपाका सांसदहरूले यसको घोर विरोध गर्दै कनिका छरेको पैसा हिनाबिना गरेको हिसाब किताब राख्न नजान्ने गाउँका अनपढ मानिसलाई यत्रो रकम दिएर राष्ट्रकै सम्पत्ति लुटाउने काम गरेको जस्ता आरोप लगाए कति काङ्ग्रेसीहरूले त हामीले दुःख गरी राष्ट्रको ढुकुटीमा जम्मा पारेको रकम हिनाबिना गर्दैछन् भन्ने हास्यास्पद कुरासम्म गरे घाटा बजेट पेस गर्ने सरकारले कहाँबाट ढुकुटीमा पैसा जम्मा गर्छ काङ्ग्रेसले त आफूले जितेका गाविसमा रकम नलिनु भनी पनि ऊर्दी जारी गरेछ र केही दिन त गाविस अध्यक्ष अल्म लिएछन् पछि जनचाहना अनुरूप यो रकम गाउँ गाउँमा पुग्यो विकासको लहर आयो अर्थशास्त्रमा पिएचडी गरेका डाक्टर प्राध्यापक जस्ता विद्वानहरूबाट पनि यस कार्यक्रमका विरुद्धमा आवाज सुन्नु पर्यो तर यस कार्यक्रमको पक्षमा गाउँ गाउँबाट व्यापक समर्थन आयो नुवाकोटका एक गाउँले मलाई चिठी लेख्नुभएको थियो उहाँले म राप्रपाको सदस्य हुँ मैले यहाँ सुनेको छु आफ्नो गाउँ अफी बनाउ कार्यक्रमका लागि गाउँमा पठाएको रकमका बारेमा हाम्रा सांसद प्रकाश चन्द्र लोहानीले विरोध गर्दै हुनुहुन्छ तपाईँ नआत दिनुहोस् प्रकाश चन्द्र लोहनी गाउँ आएपछि हामी उहाँसँग सवाल जवाफ गर्नेछौँ तपाईँ हिम्मतका साथ अघि बढ्नुहोला भनेर उहाँले पत्रमा लेख्नुभएको थियो चाहे जुनसुकै पार्टीको सदस्य होस् मैले यस कार्यक्रममा गाउँका मानिसको समर्थन पाएँ सद्भावना पार्टीका हृदय त्रिपाठी भन्नुहुन्थ्यो कपिल वस्तुको एउटा गाउँमा जाँदा गाउँले देख्दै नदेखेको रुपैयाँ तिन लाख कहाँबाट आयो भनेर आश्चर्यमा परेका थिए त्यस्तै सङ्खुवासभाका सांसद हरिबैरागी दाहाल भन्नुहुन्थ्यो यो त गाउँमा बाँडेर पनि नसकिने पैसा आयो भनेर गाउँलेहरू भन्दैछन् यस कार्यक्रमले गाउँ गाउँमा विकासको लहर ल्यायो गाउँलेहरू विकास निर्माणका काममा जुट्न थाले गाउँठाउँको रिपोर्टबाट त यो तिन लाखबाट गाउँमा पन्ध्रदेखि बिस लाखसम्मको काम गरेको पनि पाइयो यस कार्यक्रमले साँच्चै आफ्नो गाउँ आफै बनाऊ भन्ने भावना जगायो अर्थमन्त्रीकै रूपमा म पोखराको एउटा कार्यक्रममा जाँदा पन्ध्र सयदेखि दुई को सङ्ख्यामा रहेका गाउँलेहरूले खाजा पानी बोकेर सामल गैँची बेलचा कुटा कोदला लिएर बाटो खनिरहेको देखेँ मलाई देखनासाथ गाउँलेहरूले आफ्नो गाउँ आफै बनाऊ भनेर नारा लगाए यो तीन लाख रुपियाँले जनतामा आफ्नो गाउँको विकास गर्ने भावना जागृत गरायो यस कार्यक्रमले देशभरि नै विकासको लहर ल्यायो त्यसपछि त यस कार्यक्रमको पक्षमा सहरका मानिसहरू पनि देखिन थाले त्यसबेलाका जर्मन राजदूतले वोन सरकार पश्चिमी जर्मनीलाई तपाईँको कार्यक्रम निकै मन पर्यो यस्तो कार्यक्रममा हामी पनि सहभागी हुन चाहन्छौँ आउने बजेटमा हामी सहयोग गर्छौँ प्रस्ताव दिनुहोस् भन्नुहुन्थ्यो त्यस्तै ते दक्षिण कोरियाका राजदूतले तपाईँको कार्यक्रमका बारेमा हामीलाई गलत सूचना भएको रहेछ भन्दै एमाले कम्युनिस्ट स्थापना गर्न खोज्यो भन्ने भ्रम पर्यो तर कति गाउँमा म आफै गएर हेरेँ यो कार्यक्रम निकै राम्रो रहेछ भन्नुभयो केशव बडाल भूमि सुधारको अध्ययन गर्न भारतको केराला पुगेका बेला प्रसिद्ध भारतीय कम्युनिस्ट नेता आइएमएस नवरूद्पादलाई भेट्नुभएछ नवरूद्पादले पनि आफ्नो गाउँ आफै बनाउ कार्यक्रमको निकै प्रशंसा गर्नुभएको रहेछ विश्व बैङ्कले निकालेको दुई हजार चारको विकास प्रतिवेदनले नेपालको पचास वर्षको इतिहासमा सबैभन्दा राम्रो विकास कार्यक्रमका रूपमा आफ्नो गाउँ आफै बनाउ कार्यक्रम रहेको उल्लेख गरेको छ संयुक्त राष्ट्रसङ्घका उपमहासचिव कुलचन्द्र गौतमले काठमाडौँको एउटा होटलमा भएको कार्यक्रममा आफ्नो गाउँ आफै बनाउ कार्यक्रमको मुक्त प्रशंसा गर्दै अब पाँच लाख मात्र होइन प्रत्येक गाविसमा यस कार्यक्रम मार्फत पच्चिस लाख रुपियाँ दिनुपर्छ भन्नुभएको थियो हमीर यहन्वयन कर पेल्ल तीन लाख और दोसों वर्षदी पांच लाख रुपया दिन थाल यह रकम गावि कार्यक्रम में खर्च कर पाने रून बंदेज नलाग्ने व्यवस्था मिला मैं यह रकम को दुरूपयोग नहोस भन्नका गावि में रहकर सब राज दलह सवेश सर्वदलीय समिति बनाने प्रस्ताव करे थे जिस गांव स्तर को विवास कार्यक्रम बनाने गावि मदद करने रस में विनियोजित रकम ठीक तरीका खर्च भईर छुगमन करने कार्य कर दुई हजार बााउन्न सालमा त प्रत्येक गाविसले आफ्नो कार्यालय अगाडि सरकारले दिएको कालो पाटीमा सबैले देख्ने ठाउँमा विकासका के के कार्यक्रम सञ्चालन भइरहेका छन् कुन कार्यक्रममा कति रकम छुट्याइएको छ त्यो लेखेर राख्नुपर्ने प्रस्ताव गरेको थिएँ यसको उद्देश्य जनताको निगरानीमा विकासका सबै कुरा हुन् र विकास निर्माणमा जनताको चासो रहोस् भन्ने थियो तर त्यस्तो कालो राख्नु अगाडि नै हाम्रो सरकार ढल्यो र यो कुरा हुन सकेन आफ्नो गाउँ आफै बनाऊ यो कार्यक्रम गाविसलाई तीन लाख वा पाँच लाख रुपियाँ दिने मात्र होइन यो त एउटा समग्र आर्थिक विकासको चिन्तन थियो दुई सालमा एउटा साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा यसबारे मैले बताएको थिएँ हाम्रो देश गाउँ नै गाउँले बनेको छ नब्बे प्रतिशत जनता गाउँमा बस्छन् 80 प्रतिशत जनताको जीविकाको आधार कृषि नै रहेको छ गाउँको विकास र कृषिको उन्नति नभई राष्ट्रको समग्र विकास हुन सक्दैन कृषि क्षेत्रको उन्नतिको जगमा नेपालको आर्थिक समृद्धिको महल खडा गर्नुपर्छ यही कुरा मैले लन्डनमा बिबिसीसँगको अन्तर्वार्तामा पनि बताएको थिएँ जग बनाउने उद्देश्यबाट आफ्नो गाउँ आफै बनाउ कार्यक्रम सुरुवात भएको यो कार्यक्रम गाउँलाई रकम दिनेमा मात्र सीमित रहने पनि होइन यो गाउँको समृद्धिका लागि कृषि क्षेत्रको विकासलाई अगाडि बढाउने कार्यक्रम थियो एमालेको सरकारले नौ महिने कालमा ल्याएको नौ सहको कार्यक्रम वृद्धवत्ता कार्यक्रम नमुना गाउँ विकास कार्यक्रम लक्षित समूह उत्थान कार्यक्रम प्रजा तथा जनजाति विकास कार्यक्रम सुकुम्बासी समस्या समाधान कमैया प्रथा उन्मूलन कार्यक्रम र भूमिसुधार कार्यक्रमलाई एकै ठाउँमा राखेर हेर्दा यो कुरा प्रष्ट हुन्छ यी सबै कार्यक्रमको लक्ष्य गाउँको चौतर्फे विकास सामन्ती व्यवस्थाको उन्मूलन र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने आधारबाट गाउँ र कृषिको समग्र विकास गरी त्यसको आधारमा अर्थतन्त्र विकास गर्ने सोच हो आफ्नो गाउँ आफै बनाउ कार्यक्रमबाट प्रत्येक वर्ष दुई अर्ब रुपियाँ नेपालमा गाउँमा जाने नौ सौको कार्यक्रमबाट प्रत्येक वर्ष सवा करोड़का दरले दुई सय निर्वाचन क्षेत्रमा तीन अर्ब रुपियाँ त्यसै गरी कार्यक्रमको पनि जोड्ने भने पाँच छ अर्ब रुपियाँ सोझै गाउँमा पठाउने हाम्रो सरकारको सोच थियो यति ठूलो रकम सोझै गाउँमा लगानी गर्नुको अर्थले यस गाउँको विकासलाई तीव्र रूपमा अगाडि बढाउँछ भन्ने सोचबाट राखिएको हो यसका साथै इकामको खर्चमा ग्रामीण जनताको प्रत्यक्ष सहभागिताका कार्यक्रम सञ्चालन गर्नु हो गाउँमा पैसा जाने र गाउँलेहरूको सहभागितामा विकासका कार्यक्रम सञ्चालन भएपछि विकासको गतिमा तीव्रता ल्याउनेछ र त्यसै खेर गइरहेको ग्रामीण जनताको श्रमशक्ति विकास कार्यमा लाग्नेछ गाउँका जनताले विकासमा आफ्नो सहभागिता र स्वामित्वको अनुभूति गर्नेछन् यसबाट गाउँ जाग्नेछ र देश बन्नेछ